नमस्कार सबैका स्दै चुनाव विशेष अभियान र त्यसका लागि पार्टी परिचालन गर्ने विषयमा छलफल हुने भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डको भेटवार्ता सुरु खराब मौसमका कारण सिमलाको जलविद्युत आयोजनाको अवलोकन गर्ने कार्यक्रम स्थगित पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशरफमाथि चलिरहेको कार्यवाही प्रक्रियाप्रति सेनाको असन्तुष्टि अनावश्यक आरोप लगाउनु न्यायचित नहुने टिप्पणी र वर्ल्ड क्रिकेट लिग डिभिजन तिनमा नेपालले अमेरिकाको सामना गर्दै आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने जीवन यापन तथा जीवन गुजारना कुनै व्यवसाय कुने अपना न कुनै व्यवसाय फस्टा का विज्ञापन सदै विज्ञापन का समाचार अब विस्तारमा चुनाव विशेष अभियान सञ्चालन गर्नेबारे छलफल गर्न आज नेकपा एमालेको पोलिट ब्युरो बैठक बस्दैछ पार्टी कार्यालय बल्कुमा बिहान बजेपछि बस्ने बैठकमा चुनाव विशेष अभियान र त्यसका लागि पार्टी परिचालन गर्ने विषयमा छलफल हुने प्रचार विभाग प्रमुख प्रदेव ग्यावालीले जानकारी दिनुभयो बैठकमा केन्द्रीय समितिमा मनोनित केन्द्रीय समितिको बैठक मिति लगायतका विषयमा पनि छलफल हुनेछ मधेसी तथा जनजाति नेताहरूले पार्टी छाडेपछि ती ठाउँमा मनोनित गर्नका लागि शीर्ष नेताहरूले आफ्नो गुटकालाई सिफारिस गर्ने तयारी भएको छ केन्द्रीय समितिमा समेत विवाद हुने देखिएपछि युवा नेता रामनाथ ढका लगायती महाधिवेशन आयोजक समिति बनाएर असन्तुष्ट सबैलाई समेट्न शीर्ष नेतालाई सुझाव दिएका छन् भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आज बिहानैदेखि नयाँ दिल्लीमा भेटवार्ता था थाल्नु भएको छ बिहान भारत सिमलाको जलविद्युत आयोजनाको अवलोकन गर्न जाने प्रचण्डको कार्यक्रम मौसमको खराबीका कारण स्थगित भएको छ त्यसैले बिहानदेखि प्रचण्डले नयाँ दिल्लीमा रहेका नेपालीहरूसँग भेटवार्ता था थाल्नु भएको उहाँका सहयोगी शिव खकुरेले जानकारी दिनुभयो भारतीय प्रधानमन्त्री मनमोहन सिंह लगायत भारतीय शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने प्रचण्डले सामाजिक एक दिल्ली साथ <द्णागा> सर्वोच्च अदालतको आदेश सँगै सवारी चालक अनुमति पत्र लाइसेन्सको परिग्राक परीक्षादेखि स्थगित हुने भएको छ अदालती आदेशको सम्मान गर्दै प्रयोगत्मक परीक्षा बन्द भए पनि फारम दर्ता गर्ने र लिखित परीक्षा भने जारी रहेको यातायात व्यवस्था विभागले जनाएको छ यातायात व्यवस्था विभागले ठेक्का प्रथाबाट प्रतिस्पर्धाग्राही ट्रायलमा प्रयोग गरिने सवारी नयाँ र सस्तोमा उपलब्ध गराएको थियो सर्वोच्चले मङ्गलबारसम्मलाई नयाँ व्यवस्थाको प्रयोगत्मक परीक्षा नगराउन आदेश दिएको थियो श्रमिक स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ कामका क्रममा ज्यान गुमाएका घाइते अपाङ्ग र अस्वस्थ भएकाहरूको सम्झनामा यो दिवस हरेक वर्ष अठाइस अप्रेलका दिन मनाउने गरिन्छ यो दिवस यो दिवसलाई व्यवसायजन सुरक्षा र स्वास्थ्य दिवसको रूपमा पनि मनाउने गरिएको छ दिवसको नारा व्यवसायजन्य रोग निर्वाण नारा तय गरिएको छ अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ का अनुसार विश्वभर व्यवसायजन्य रोग श्रम सम्बद्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ विश्वभर वर्षेनी तेइस लाख चालिस हजार श्रमिकको कामका सिलसिलामा ज्यान जाने गरेको छ जसमध्ये व्यवसायजन्य दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार रहेको छ भने बाँकी श्रमजन्य रोगका कारण ज्यान गुमाउने छन् दुर्घटनामा परेकाहरूको क्षतिप्रति स्वास्थ्य उपचार पुनस्थापना र अपाङ्गताको लागि हुने खर्चको आर्थिक बोझ विश्वभरि निकै रहेको छ श्रमिक स्मृति दिवसको अवसर पारेर नेपालमा सरकारले व्यवसायजन स्वास्थ्य सुरक्षा सप्ताह शुरू गर्दैछको तरकारी खाएका कारण पर्सा को टोरी में एक परिवार का पांचजना गंभीर बिरामी पड़े टोरी का विशा नंबर एक रोजी नगर की वर्षकी पूर्णमाया तमंग पैंतीस वर्षकी सोमया उनकी एक महीना छोरी दुई वर्ष छोरा र तेरह वर्षकी छोरी रश्मि तांग बिरामी परेका हुई जंगली च्याव को तरकारी खाएलगत तिहार बांधता होने रिगट लगने लक्षण देखा पे रात बाहर बजे बेवसमेत भारतीय टोरी प्रहरीले जनाएको छ बिरामी परेका सबै सबैजनाको अहिले वीरगन्जको नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ केही दिन अघि नवलप्रासीमा अवैध दुई ट्रक खर काट बरामद भएपछि जिल्ला वन कार्यालयले त्यसको अनुसन्धानलाई तीव्र बनाएको छ प्रहरीले खर बरामद गरेपछि वनका सातजना कर्मचारी सम्पर्क बाहिर भएपछि अनुसन्धानलाई झनै तीव्रता दिनु परेको हो जिल्ला वन कार्यालयले सहायक वन अधिकारीृत मोहनराज काफलेलाई अनुसन्धान अधिकृतकी खैर काण्डको गहरो अनुसंधान थारेको जिला वन अधिकृत धनंजय पौड़े बताने भाग रतनपुर तीन हरक बहादुर मकिम चार किताब चुनामटी खंडलू तीन किलाट एक सन्ताउन्न दशमलव छ एक क्युब फिट काठ निकासीको अवस्थामा गत चैत्र तिस गते पक्राउ परेको थियो अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर गर्ने गरी काम भएको अनुसन्धान अधिकृत काफ्ले बताउनुभयो त्यस्तै नवलप्रासीको रतनपुर गाउँ विकास समितिमा रहेका खर काट्ने आदेश लिएका ठेकेदारले जङ्गलको खरसमेत कटानी गरेको खुलासा भएपछि वन कार्यालयका दर्जन कर्मचारी छानबिनमा परेका छन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ संविधानसभाको चुनावपछि एकीकृत माओवादी बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने एमाले अध्यक्ष झलनाथ खनालको भनाइप्रति तपाईँ के भन्नुहुन्छ यी आरोप प्रत्यारोपको लागि मात्र राजनीति बि आफैमा दम्ब र सिपिथाह हुने कुरा हो तपाईले ज मत दिन सकू जिस को संक्षिप्त स्वरूप आर एप एक बी ओ यलेल पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन मक्र अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ एटवटा बिर् सडक खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ मुगलिन मुगलिन औसे काठमाडौँ मुगलिन दमोली पोखरा नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस पाकिस्तान का पूर्व राष्ट्रपति परबेज मोश्सरफमा चल रही कारवाही प्रक्रिया में सेना ने असतुष्टि जना पूर्व सेनापति मोशरफमा विभिन्न आरोप लगाई गर्न थालेको कारबाहीमा त्यहाँका सैन्य अफिसरहरूले असन्तुष्टि जनाएका हुन् सेनाका करिब पचहत्तर अफिसरले सेनाका कर्नेल सकिब अली चीमाको नेतृत्वमा रक्षा मन्त्रालयका अधिकारीहरूसँग वार्ता गरेर असन्तुष्टि व्यक्त गरेको पाकिस्तानी पत्रिका डनले जनाएको छ उनीहरूले मुशरफमाथि लगाएको आरोप इत्यादिले सैन्य संस्थाको मजाक उडाएको बताएका छन् उनीहरूले कुनै पनि संस्थाले देशकै अर्को संस्थाका प्रमुख भएका व्यक्तिमाथि अनावश्यक आरोप लगाउनु न्यायो नहुने धारणा सत्य जोड जोड़ा पूर्व सैन्य शासक मोसरफलाई सन् दुई हजार सातमा संकटकाल घोषणा गरेको र पूर्व राष्ट्रपति बेनेजर भुट्टोको हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ नेपालले ओल्ड क्रिकेट लेग डिभिजन थिएनमा आज पहिलो खेलमा अमेरिकाको सामना गर्दैछ भारत हुँदै बर्मुडा प्रस्थान गरेको नेपाली टोलीले आज जितको तयारी गरेको छ खेल नेपाली समसार बेलुका सभा सात बजेपछि बर्मुडाको सोमरेट सेट मैदानमा हुनेछ एससिसी 2020 ट्वेन्टी कपको उपविजेता टोली नेपाल आत्मविश्वासका साथ मैदानमा उत्रदैछ पछिल्लो पटक 2012 मा बाह्रमा भएको डिभिजन को उपविजेताको रूपमा नेपाल डिभिजन तिनमा प्रवेश गरेको हो नेपालका लागि अमेरिकाका नयाँ प्रतिद्वन्दी नभए पनि कडा चुनौतीको सामना गर्नुपर्नेछ आजदेखि सुरु हुने प्रतियोगितामा आठ दिनसम्म चल्नेछ सदेश सहभागी प्रतियोगिताको फाइनलमा पुगे नेपालले सन् दुई हजार चौधमा न्युजिल्यान्डमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एसोसिएटेड र एफिलिएटेड गरी दस राष्ट्र सहभागी हुने वान डेको वर्ल्ड कप सनटमा खेल्न पाउनेछ त्यहाँ नेपालले शीर्ष दुईमा रहे दुई हजार अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने वर्ल्ड कपमा खेल्ने अवसर पाउनेछ इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेलहरू हुँदैछ अपराह् सभा चार बजेपछि हुने खेलमा चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ आठ खेलबाट बाह्र अङ्क जोडेको चेन्नई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने कोसिसमा रहनेछ भने समान खेल खेलेको कोलकत्ताको छ अङ्क छ कोलकाता सातौँ स्थानमा छ सा भने चेन्नई दोस्रो स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने सुरु हुने दोस्रो खेलमा दिल्ली डेयर ड्याबल्स र पुणे वरियर्स भिन्नेछन् अहिलेसम्म आठ खेल खेलेको दिल्ली एक खेलमा मात्र जित हात पार्दै पुसारमा छ भने मान खेल खेले पुणे दिल्ली भाग एक स्थान मथिश यसअघि गैराती भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई अन्ठाउन्न रनले हराएको छ एक सय रनको लक्ष्य पक्ष आएको बेङ्गलोरले निर्धारित बिस ओभरमा सात विकेट घुमाएर एक सय छत्तिस रन मात्र बनाउन सक्यो बेङ्गलोरका विनय कुमारले सर्वाधिक नट आउट छब्बिस रनको योगदान गरे मुम्बईका धवल कुलकर्णीले तीन तथा हरभजन सिंह र डोइन स्मिथले समान दुई दुई विकेट लिए पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा एक रन बनाएको थियो उसका स्मिथले पचास दिनेश कार्तिकले त्रिसन पलाडले चौतिस रन जोडेका थिए हारका बावजुद पनि बेङ्गलोर बाह्र अङ्कका साथ शीर्ष स्थानमा कायमे छ भने मुम्बई दस अङ्कका साथ चौथोमा उक्लिएको छैठक आज बस्दै चुनाव विशेष अभियान र त्यसका लागि पार्टी परिचालन गर्ने विषयमा छलफल हुने भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डको भेटवार्ता शुरू खराब मौसमका कारण सिमलाको जलविद्युत आयोजनाको अवलोकन गर्ने कार्यक्रम स्थगित पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्रफमाथि चलिरहेको कारवाही प्रक्रियाप्रति सेनाको असन्तुष्टि अनावश्यक आरोप लगाउनु न्यायचित नहुने टिप्पणी र ओल्ड क्रिकेट लिग डिभिजन तिनमा नेपालले आज अमेरिकाको सामना गर्दै आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने अवस्थर्पण सबका सदैं का, का रेडियोण संगे इंटरनेट ऑनलाइन मेंपण डट कम संसारभर एक बिहान दस बजे सचिव ध्रुवराजाई नमस्कार